नमस्कार अनि शुभ प्रभात सम्पूर्ण श्रोता मित्रमा बिहानी अभिवादन पनि छ तपाईँलाई कार्यक्रम शुभ अर्को यो नवीन श्रृङ्खलाको विषयबाट अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण एक सय चार अनलाइनमा रेडियो अर्पण पनि विश्वभर हामीलाई एकैसाथ सुनिरहनु भएको छ दैनिक बिहानी प्रस्तुति कार्यक्रम शुभ बिहानीको का आजको यो श्रृङ्खलामा पनि तपाईँको साथमा रहेर आजको पञ्चाङ्ग त्यसै गरी आजको राशिफल आजको राशिफलले तपाईँको दिनलाई कसरी देखाउँछु त त्यसै गरी रेडियोहरू पनि एक सय प्रसारणमा के कस्ता खालको का गा कार्यक्रमहरू प्रसारण हुन्छन् कार्यक्रमको रूपरेखा सँगसँगै तपाईँले नपठाउनु जन्मदिनका शुभकामनाहरू प्रस्तुत गर्ने गर्छौँ कार्यक्रमको थालन गरौं आजको पञ्चाङ्गबाट आज मिति दुई हजार सत्तरी असार उन्नाइस गते बुधबार असार कृष्ण पक्ष एकादशी दुथि नेपाल सम्बद्ध एघार सय तेत्तीस सन् दुई हजार तेह्र जुलाई तीन तारीक कार्यक्रममा अब प्रस्तुत गर्दैछु म तपाईँले आजको दिन तपाईँको कसरी व्यक्त छ भार राशिफलले आजको दिनलाई कसरी देखाउँछु सुरुमा मेष राशिबाट तपाईँको लागि आजको दिन मन रहने खालको दिन रहेको छ सामाजिक काममा एकदम मन जाने खालको समय पनि छ मन लगाएर काम गर्नु भयो भने सम्पन्न हुने खालको दिन छ लागि एकदम राम्रो समय छ शरीरमा केही समस्या आउन सक्ने खालको समय पनि छ खानपिनमा विचार गर्नुहोला मिथुन राशि हुने तपाईँको लागि आज मन प्रसन्न रहनेछ अरूबाट सहयोग पाउन पाउनुहुनेछ नयाँ कामको थालनी हुने खालको समय पनि छ विदेश यात्राको अवसर आउने कुटकुट राशि हुने तपाईँको लागि आज आर्थिक कार्यमा सुधार आउने देखिन्छ गरिराखेकै कामबाट तपाईँलाई राम्रो फाइदा हुने देखिन्छ भोज भतेरमा सहभागी हुनुपर्ने खालको दिन पनि रहेको छ सिंह राशि हुने तपाईँको लागि आजको दिन सामान्य रहेको छ सा। गरिराखेकै कामलाई पूर्णता दिन एकदम राम्रो देखिन्छ तपाईँको कामबाट पनि राम्रै फाइदा हुनेछ कन्या राशि हुने तपाईँको लागि आजको दिन धन राम्रै काममा खर्च हुने समय आएको छ सामाजिक एवं आर्थिक उन्नति पनि हुने देखिन्छ नतिजा थोरै मात्र तपाईँको साथमा हुनेछ तुला राशि हुने तपाईँको लागि साधन र संसारको क्षेत्रमा काम सम्पन्न हुने खालको समय रहेको देखिन्छ तपाईँको घर आँगनमा अत्युथि आगमनको समय पनि रहेको छ लागि विभिन्न वस्तुको उपभोग गर्न पाय रहेको लागि आज विशेष गरी विदेश यात्राको लागि राम्रो समय रहेको छ काममा पनि सफलता मिल्ने देखिन्छ थोरै प्रयासमा तपाईँले सोच्नु भएको काम सम्पन्न हुनेछ मकर राशि हुने तपाईँको लागि आज व्यापार व्यवसायबाट राम्रो आर्थिक लाभ हुने खालको समय छ यात्राको लागि एकदम राम्रो समय पनि छ खानपिनमा राम्रै हुने कुम्भ राशि हुने तपाईँको लागि आज त्यति भरपर्दो समय रहेको देखिन्न के केही नयाँ काम गरिहाल्ने वातावरण बन्न अलिक कठिन रहनेछ सौजीको विपरीत काम हुनाले मन अलिक खिन्न हुनेछ बारह राशि फल जे जस बढ़ाए तपाई रेडियो अर्पण एक सय चार थपहरू सुरु इन्टरनेट अनलाइनमा रेडियो अर्पण दैनिक कार्यक्रम शुभ बिहानी सुनिरहनु भएको छुमार्सु यो आवाजलाई आवाज तपाईँको रेडियो शेर्सम्म पढाउनको लागि रिजनको सहयोग मिलिरहेको छ भएको छ शुभ बिहानी लगतले सातीसम्म नयाँ नेपाल इकल एकसु कार्यक्रम सुन्न सक्नुहुनेछ आठ बजेको समय हो ट्राफिक खबर ट्राफिक खबर लगतै तपाईँले आठ पाँचदेखि नौ बजीसम्म अर्पण बहस सुन्न सक्नुहुनेछ दुर्बखनको साथमा नौ बजेको समय हो नेपाल वाणी समाचार नेपाल लगत्तै दस बजीसम्म लोकझङ्कार सुन्न सक्नुहुनेछ दस बजेको समय हो होटेल माफ गर्नुहोला अर्पण समाचारको अर्पण समाचार लगत्तै तपाईँले एघार बजीसम्म आधुनिक यात्रा सुन्न सक्नुहुनेछ प्रत्यक्षको साथमा र एघार बजेको समय हो अर्पण खबरको अर्पण खबर लगत्तै जस्ट फर इन्जोय तपाईँले बाह्र बजीसम्म सुन्न सक्नुहुनेछ बाह्र बजेको समय हो नेपाल भाँडी समाचारको नेपाल भाडी समाचार लगत्तै तपाईँले एक बजीसम्म नन स्टप बलिउड सुन्न सक्नुहुनेछ एक बजेको समय हो अर्पण खबरको अर्पण खबर लगत्तै तपाईँले दुई बजीसम्म अफलाइन चोइस सुन्न सक्नुहुनेछ दुई बजेको समय हो अर्पण समाचारको अर्पण समाचार लगत्तै तपाईँले तिन बजी दुई बजेबाट तीन बजेसम्म तपाईँले अर्पण समर्पण सुन्न सक्नुहुनेछ सा, प्रत्यक्षाको साथमा अनुप सुनस आदि पसलले चाहिँ प्रयासन गरेको छ तीन बजेको समय हो नेपाल समाचारको नेपाल समाचार लगतै तपाईँले चार बजीसम्म लौ खनुस गाउँ सुन्न सक्नुहुनेछ चार बजेको समय हो अर्पण खबर अर्पण खबर लगत्तै तपाईँले कल्युज काउन्टाउन सुन्न सक्नुहुनेछ पाँच बजेसम्म सहकर्मी सागरको साथमा पाँच बजेको समय हो अर्पण बुलेटिनको अर्पण बुलेटिन लगतै पाँच तिसदेखि टोल ठुलमा अर्पण लगतै तपाईँले छ बजेको समयमा नेपाल भाँडी समाचार नेपाल भाँडी समाचार लगतै छत्तिसदेखि सात बजेसम्म तपाईँले अर्पण स्थानीय समाचार सुन्न सक्नुहुनेछ सात बजेको समय अर्पण सुबसा मधुकामाना अटोले चाहिँ प्रायोजन गरेको छ प्रतीक्षाको साथमा तपाईँलाई सुन्न सक्नुहुनेछ सातैसदेखि आठ बजीसम्म साझा खबर साझा खबर लगती आठ बजेको समयमा नेपाल बाढी समाचार आठ पैँतालिसदेखि नौ पन्ध्र तपाईँसम्म तपाईँलाई बिबिसी नेपाली सेवा सुन्न सक्नुहुनेछ भने नौदेखि दस नौ पन्ध्रदेखि दस बजेको समय हो बुलबुल उज्यालो नाइन्टी नेटवर्कबाट तपाईँले सुन्न सक्नुहुनेछ हो समाचार समाचार बेलुका एघार बजीबाट भोलि बिहान चार बजीसम्म विश्राम लिनेछौँ ब्रह्मा सन्देश पर्व सम् पाँच तिसदेखि पाँच पचपन्नसम्म प्रभात बाणी सुन सक्नुहुनेछ बजेको समय हो सियांशबारको सियांश आज खबार लगत्तै तपाईँले छत्तिसदेखि सात बजेसम्म बाणी बहस सुन सक्नुहुनेछ बाणी बहस लगत्तै सात बजेको समय हो अर्पण स्थानीय समाचारको र अर्पण स्थानीय समाचार लगत्तै सुबिहानीको अर्को नवीन श्रृंखला लिएर पुनः उपस्थित हुने गर्छौं कार्यक्रम शुभ बिहानीको व्यवसायबाट बिध मागेर जाने बेला भइसकेको छ जति पनि साथीको आज जन्मदिन भनेको छ तपाईँ सम्पूर्णलाई जन्मदिनको धेरै धेरै शुभकामना व्यक्त गर्न चाहन्छु सु। सुने साथ दिनुभयो धन्यवाद प्राविधिक मित्र दिँदै